आगो अर्क आंखा को पानी भर सको एवटा आगो अर्क आंखा को पानी भर सको बचे संबंध अस्तु खरानी भर सको तिमी फर्क आऊच भादाली बस तिमी फर्की आंश भादाली बसे समझना मूटु में अल्छ्य रूमाल सीरानी भर सको बचे संबंध को, को अस्तु खरानी भर सको कहले आंसू ले कहले यादले गोलि पर्च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 दिल दल भी निभा लेते हैं दिल भी निभा लेते हैं दर्द सीने में छुपा लेते हैं दर्द सिने छुपा ै दर्द सीने में छुपा लेते छु दर्द सीने में छुपा लेते है कदमो पे मोहबत अपू कदमो मोहबतवाले आसम झुकाले दर्दसिने छुपे है दर्द सीने में छुपा लेते हैं दिल भी निभा लेते हैं दर्द सीने में छुपा लेते हैं दर्द सीने में छुपा लेते हैं यो किस्सा सब को जिंदगानी में हो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 चरा बुलबुल सीधा कूरा प्रश्न विचार उजालो रेडियो नेटवर्क बुलबुल एउटा एटाईर चरा बुल बुल। बा आमा बाल बच्चा श्रीमती समझिए बा आमा बालबच्चा श्रीमती सम्झियो खाडी रहेछ सप्तोक जिन्दगी सम्झियो सपनाबाट मुर्झाएर जब बिउझियो परदेश सपनाबाट मुर्झाएर जब बिउझियो परदेश ऋणको भारी साहुको तमसु बढ़ी सम्झियो खाडी रहेछ सप्तोक जिन्दगी सम्झियो कहाँ गए होला लुटेरा जस्ता आफन्त कहाँ गए होलान् लुटेरा जस्ता आफन्त रहेछ दुनियाँ पनि मतलबी सम्झियो खाडी रहेछ सप्तोक जिन्दगी सम्झियो छुटिनु पनि सायद फेरि भेटिनुहोला छुटिनो पनि सायद फेरि भेटिनु होला परदेश पुग्यो यही कुरा त्यसपछि सम्झियो बा आमा बाल बच्चा श्रीमती समझियो, खाड़ी रहेछ सुर्खेत वीरेन्द्रनगर दशका गजलकार मौसमजी भण्डारीको गजल वाचन गरेर तपाईँलाई बुलबुलमा फेरि स्वागत गरे मैले आजको बुलबुलमा दूरबीन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 सबैलाई स्वदेशमै बस्ने स्वदेशमै बाँच्ने आश हुन्छ सिमाना बेच्यौं आफैले फिर्ता गर्यौं भने इतिहास हुन्छ परदेशमा चन्द्र सूर्य पसिना पुछेको हुन्छ परदेशमा चन्द्र सूर्य पसिना पुछेको हुन्छु नेपालमा आफ्नै आमाले पुछेको आभास हुन्छ सिमाना बेच्यौं आफैले फिर्ता गर्यौं भने इतिहास हुन्छ सुनेको हौं दिनेको भकारी रितन्न दिनेको भरिन्न सुनेको हं दिनेको पकारी रितन्न लिनेको भरिन्न हामी दिने जमीनमै छौं लिनेको यात्रा आकाश हुन्छ सिमाना बेच्यौं आफैले फिर्ता गरयौं भने इतिहास हुन्छ स्वार्थ र शंकामा सम्बन्ध जोड्यौं मौलाउनै पाएन स्वार्थ र शंकामा सम्बन्ध जोड्यौं मौलाउनै पाएन आमालाई त सन्तानका हर चीजमा विश्वास हुन्छ सबैलाई स्वदेशमै बस्ने स्वदेशमै बाँच्ने आश हुन्छ सिमाना बेच्यौं आफैले फिर्ता गर्यौं भने इतिहास हुन्छ <ưng>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 कैलाली धनगढ़ीका जनक रसिकको गजल थियो यो यसलाई मैले वाचन गरे जनक रसिक कैलालीका हुनुहुन्छ धनगढ़ी उपमहानगरपालिका उहाँको घर युगिन सपना पूर्ण छन्दमा आधारित सुपको पहिलो सहयात्रा संयुक्त कविता भनेर लेख्नु भएको छ त्यसै महाकालीका छालहरू संयुक्त गजल अक्षरहरूको पिरामिड संयुक्त गजल भाषाभाषीका गजल संयुक्त गजल नीति निर्माता ऐतिहासिक प्रदेश सभा सम्बन्धी पुस्तक उहाँले प्रकाशित गर्नुभएका पुस्तकहरू हुन् र विभिन्न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 Bye. 亏-亏-亏-亏-亏-亏 <laughs> यिनै सांगीतिक गजलहरू सँगसँगै मैले आज कर्णाली बाङ्मय प्रतिष्ठान सुर्खेतले प्रकाशन गरेको अङ्क तीन दुई हजार सतहत्तर कार्तिकको गजल विशेषांक दूरबीनबाट विभिन्न गजलहरू वाचन गरे यो सँगै आजको बुलबुलबाट अब उत्पादन सहयोगी संघर्षविष्ट र म अच्युत घिमिरे विदा हुन्छौ जाँदा जाँदै म यसै पत्रिकामा रहेको सुर्खेत सिम्ता गाउँपालिका तीनका विष्णु महताराको गजल वाचन गर्दै शुभरात्री भन्छु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 लुतो रोग जस्ता मंत्र करेदी दिल भि चिलाएर हईरान बनायान रित्ता पेटले साइरन बजा मह काट्द मह काट्दा हाथ चाट् स्वाभाविक हो तर कसै कसले हाथ समेत चपायान साउले गरीब को मुख में ताला लगाकर रीत्ता पेटले साइरन बजा